वहां लो विवाह पद्धति स्वीकार करने बितीक तो डर लगी राख्याजी को सांत्वना समझाई ले प्रजापति विश्वकर्मा उपयम ए बहिष माम हो विश्वकर्मा नाम करजापति की बर्हेस्मती नाम गरेकी कन्यासँग उहाँको विवाह भयो र उहाँको त्यो दाम्पत्य जीवन चल्दै थियो त्यसबाट उहाँलाई दसजना पुत्र प्राप्त भए आत्मजान आत्मसमा समानशील गुण कर्म रूप बिरजोदार यशश आफ्नै जस्तो महान गरिमा व्यक्तित्व भएका त्यसजना त्यस्ता दसजना पुत्र प्राप्त भए अग्निध्र इद्मजी यज्ञबाहु महावीर हिरण रेथावन मेधातिथि बीतिहोत्र कवि इत्यादि नाम गरे ती तीनजना ती तिनीहरू ती मध्ये तिन दसजना ती ती मध्ये तीनजनाले चाहिँ हामी त लाग्दैनौ लाग्दैनौँ यो लाग प्रवृत्तिको चक्रमा भनेर निवृत्तितिरै रमने इच्छा गरे बाँकी सातजना चाहिँ महाराज प्रियव्रतका अनुगामी बने आज्ञाकारी बने एउटा उर्जस्वती नाम गरेकी कन्या पनि थिइन् ती दसजना पुत्रहरू बाहेक तिनको थिएँ विवाह शुक्राचार्यसँग हुन्छ जसबाट देवयानी नाम गरेकी कन्या प्रकट हुन्थिन् महाराज परीक्षितजी यस प्रकार प्रियव्रत महाराजले प्रवृत्ति मार्ग स्वीकार गर्नुभयो उहाँका यी दसजना पुत्रहरूमध्ये आग्नेध्र जेठा हुनुहुन्थ्यो उहाँलाई पनि बढ्दै गएपछि आफ्ना पिताश्रीले साधना गरेको गन्धमाधन पर्वतमै गएर साधना गर्ने रहर जागो ते पत्थ गर र महाराज आग्ने धेरै जानु हो प्रियव्रत महाराज चाहिँ निवृत्ति पथ पथिक बनेर अन्तमा दिग्दिगन्त यात्रा गर्दै विजय श्री आफ्नो चारैतिर फैलाउँदै दिग्विजय यात्राद्वारा सम्पूर्ण क्षेत्रलाई पावन बनाउँदै गौरवमय बनाउँदै विचरण गर्दै हुनुहुन्थ्यो उहाँको विशाल रथ थियो त्यस रथका पहियाले बनेका डोबहरू नै कालान्तरमा विस्तारित हुँदै फैलिँदै गएर समुद्रको घेरो जस्तो बन्न पुगे त्यसमा पानी प्रवाहित हुँदा पछि गएर सम्पूर्ण ती सागर नामले प्रख्यात भए तिनले घेरिएका बीचबीचका क्षेत्रहरू द्वीप कहलाए सातजना पुत्र थिए उहाँका सातैवटा समुद्र सातैवटा द्वीप बने ती सातजना छोराहरूमा सात समुद्र वितरण सात समुद्रले घेरिएका ती द्वीपहरू वितरण गरिदिनु महाराज प्रियव्रतले र ती सबै आफ्ना आफ्ना क्षेत्रका स्वामी भनेर संरक्षण दिन थाले आफ्ना आफ्ना जनतालाई आफ्ना आफ्ना प्रजावर्गलाई यसरी यो क्रम अघि बढ्दै गयो महाराज जी र आग्नेन्द्र महाराज जो प्रवृत्ति मार्ग स्वीकार गर्नुभएको छैन अहिले तपस्यामा जानु भएको थियो त्यस जनरुचि भनौँ जनताका पनि प्रेरक लोकपितामा ब्रह्माजीको आशीर्वाद भनौँ त्यस बेला खुब सन्तान फैला भन्ने थियो त्यसैले ब्रह्माजीको रुचि अनुसार नै देवता देवराज इन्द्रको रुचि बनो तपस्या गरिरहेका आग्नेद्र महाराजलाई विघ्न पार्नको लागि पूर्वचित्ती नाम गरेकी अप्सरा पठाएर त्यसमा क्षेभ पैदा गराउने जुक्तिहरू हुन थाले पूर्वचित्ती अप्सरा गइन् त्यहाँ आफ्ना विभिन्न हावभाव श्रृङ्गारमय चेष्टाहरू दर्शाउन लागिन् महारा आग्नेध्रले तपस्या गरेका ठाउँमा र आग्नेन्द्र महाराजले पूर्वचित्तिलाई पूर्वचित्तीले आग्नेन्द्र महाराजलाई एकअर्कालाई देख्दाखेरि परस्पर दाम्पत्य जीवनको रहर जागेर आयो हामी सम्बन्ध सूत्रमा गाँस्यौं भनेर दाम्पत्य सूत्रमा गाँसिने रहर भयो र उहाँहरू पति पत्नी भन्नुभयो र त्यसपछि उहाँहरूका महाराज आग्ने आग्नेद्रका नौजना पुत्र हुन्छन् आग्नेन्द्र महाराजको पनि वैवाहिक जीवनमा नौ जना पुत्रको सहयोग मिल्दछ नाभी किम पुरुष हरिवर्ष इलावृत रमनक गुरु भद्रा स्वकेतुमा आदि गरेका तिनलाई पनि मेरो नाम गरेका प्रजापति नौवटी कन्यासँग विवाह गरिन्छ ती नौवटी कन्याको नाम थियो मेरो देवी प्रतिरूपा उग्रदी लता रम्या श्यामा नारी भद्रा देवविति इत्यादि महाराज नाभिकी मेरुदेवी नाम गरेकी महारानी हुनुहुन्थ्यो उहाँहरू जनाको दम्पत्य अत्यन्त सुन्दर मङ्गलमय भगवत भक्तिमय थियो समय बित्दै गयो सन्तान भएनन् अब के गर्ने होला पुत्र प्राप्ति कसरी होला भनेर उहाँहरूले आफ्ना कुल गुरुलाई सोध्नुभयो त्यताबाट निर्देश आयो कि हजुरले पुत्रेष्टि यज्ञ गर्नुपर्छ भनेर त्यसपछि नाभि महाराज मेरुदेवी महारानी दुवैजना मिलेर पुत्रेष्टि यज्ञ गराउन लाग्नुभयो बडो सुन्दर स्वाकारय शहस्रा स्वाहा इत्यादि ध्वनिको साथमा सुन्दर यज्ञ चल्दै थियो जब पूर्णाहुतिको बेला आयो भगवान् स्वयम् आएर यज्ञ पुरुष प्रभुले दर्शन दिनुभयो भगवान सोध्न लाग्नुभयो ऋत्विकहरूलाई भन्नुहोस् यो यज्ञ कुन इच्छाले गर्नु भएको महाराजले महारानीले म जान्न पाउ ऋहरूले बडो सुन्दर मङ्गलमय प्रभुको गुणगान गरे जय जय कार मनाए narayan narayan narayan shriman narayan narayan narayan shriman narayan narayan लक्ष्मीनारायण नारायण नारायण यज्ञ पुरुष भगवान को भगवान अंजान जस्तु बने सोते हो महाराज महाराण लिये यज्ञ त्यसपछि ऋत्विकहरूले हात जोडेर भने प्रभु महाराज नाभी मेरुदेवी महारानीको यही प्रार्थना यही याचना छ कि हजुर जस्तै पुत्र उहाँहरूलाई प्राप्त हुन् ए म जस्तो म जस्तो को छ र यो सृष्टिमा आकाश कस्तो छ भन्दा आकाश जस्तै छ कुनसँग तुलना गर्ने कससँग आकाशको गगनम गगनाकारम समुद्र कस्तो छ भन्दा समुद्र जस्तै छ कसँग तुलना गर्ने सागर सागरो पणको युद्ध कस्तो थियो भन्दा राम रावणको युद्ध जस्तै थियो त्यस्तो न कहिले भयो न भविष्यमा आउने कल्पना छ राम रावण अर युद्ध राम रावण अरुद्ध रा। म पुत्र चाहियो त अग्नित्री बतरी श्यामी आत्मतुल्यम अनुपलभ मान त्यसो भएदेखि त अब आग्नेत्र महाराजको यसै वंशमा मैले पुत्र बनेर आइदिनु पर्यो किनभने म तुल्य त अरू छैन कोही म जस्तो पुत्र चाहिएको हो भनेदेखि त आग्नेत्री अंश कल यामी आत्मतुल्यम अनुपलभ म आफै पुत्र भइदिन्छु महाराजको महारानीको भनेर भगवानले आज्ञा बस्यो त्यसपछि यज्ञको पूर्णाहुति भयो समय बित्दै गयो महारानी मेरु मेरुदेवीका पुत्र रत्न प्राप्त हुने समय आयो दरबारमा महान महोत्सव मनाइयो यति सुन्दर यति दर्शनीय रूप थियो ती नवजात शिशुको नामकरणको बेला आयो सर्वश्रेष्ठ गुणले युक्त भएका हुनाले नामकरण गर्नेहरूले ऋषभदेव भन्ने नाम राखिदियो ऋषभदेव भगवानको उहाँका के विशेषता थिए त भने जहाँ गएर मुस्कुराइदिनु हुन्थ्यो दर्शन दिनुहुन्थ्यो ऋषभदेव भगवान तिनका चिताका कुरा पुग्दथे कतै अनावृष्टि हुन्थ्यो कतै पानी नै बिल्कुल नपरेर सुक्खा परे अवस्था छ ऋषभदेव भगवानले सबैले प्रार्थना गर्थे सम्झिन्थे प्रभु पाल्नुहुन्थ्यो मुस्कुराइदिनु हुन्थ्यो दर्शन दिएर त्यहाँ पानी पर्न सुरु हुन्थ्यो कतै कतै एकदम त्यसरी पानी नपरेर दुःख हुँदा त्यसो गर्थे भक्तहरूले त्यो सब पुरा हुन्थ्यो भने कतै कतै बाढी हुन्थ्यो अतिवृष्टि हुन्थ्यो नचाहिएको वर्षा अब वर्षिन थाल्थ्यो त्यस्तो अवस्थामा त्यो बाढीलाई त्यो अतिवृष्टिलाई निवारण गर्नको लागि फेरी भक्तहरूले उसै गरी याद गर्थे ऋषभदेव भगवानले भगवानको ऋषभदेव भगवानको भगवान दर्शन गर्ने लालसाले प्रार्थना गर्थे प्रभु पुग्नुहुन्थ्यो दर्शन दिनुहुन्थ्यो मुसु मुसु हाँसेर त्यतिले त्यो सम्पूर्ण अतिवृष्टि रोकिन्थ्यो बाढी रोकिन्थ्यो यसरी भगवान् ऋषभदेव आफ्नो अलौकिक सिद्धिपूर्ण स्वरूपद्वारा भक्तजनहरूको आनन्दवर्धन गरिराख्नु भएको थियो उता देवराजेन्द्रले संवाद पाए एउटा ऋषभदेव भन्ने को नि को आएको छ मैले नियन्त्रण गरेर राखेका मेघमण्डललाई ऊ को चलाउन थालेछ अब हेर्छु नि म सारा मेघमण्डललाई म रोकेर राखिदिन्छु कसरी पानी पार्दो त यो ऋषभदेवले भनेर देवराजेन्द्रले सम्पूर्ण मेघ मण्डलहरूलाई रोकेर राखे आफ्नो कब्जामा तर ऋषभदेव भगवानको कृपा रोकिएन भक्तजनहरूमाथि विपत्ति आउन छोडेनन् उनीहरूले प्रभु ऋषभदेवलाई पुकार्न छोडेनन् अनि जहाँ जहाँबाट भक्तहरूले पुकारे ऋषभदेव प्रभु पुग्नुभयो र त्यहाँ दर्शन दिएर ती सब विपदाहरू भक्तहरूका निवारण गर्दैनन् जब यो स्थिति देखे देवराजेन्द्रले अनि उनी हार खाएर आए क्षमा मागे भगवान् ऋषभदेवको सामु झुकेर आफ्नो जयन्ती नाम गरेकी कन्या ऋषभदेव भगवानसँग विवाहित गरिदिए जयन्तीपति भगवानको त्यसपछि जयन्तीपति भगवान ऋषभदेवका सयजना पुत्र हुन्छन् जयन्ती महारानीबाट र ऋषभेव भगवान अत्यन्त कल्याणकारी जीवन सबैका लागि सिकाउन चाहनुहुन्थ्यो अपना पुत्र गौरवमय यशस्वी मानव जीवन जीवन सकून समझाई रहो जमा तक एक बाबु हो देहो देह ठाऊ बोला जीवन मनुष्य जीवन साष्टा भोजी प्राणी जो यहाँ केवल जन्मिएर हुर्किएर बढेर दुई चार दिन मोटो भएर एकदिन मारेर जानु मात्रै छैन ब्रह्म सौख्यमन्त अनन्त अनन्त परमानन्दले परिपूर्ण भगवान श्री हरिको त्यो दिव्य धामसम्म पुग्नुपर्छ हाम्रो गन्तव्य हो त्यहाँसम्म पुग्नको लागि यो आत्मा रूपी सरलाई छोड्नुपर्छ योग्य धनुधरले साधकले अप्रमा त्यही नैदव्यौँ प्रमादिन नबनिकन यताउति नलपकाइकन त्यो लक्ष्य वेद गर्नै पर्छ सरबद् तन्मय हो भवेद एउटा योग्य धनुधारीले छोडेको रथ तन्मय भएर लक्ष्यमा गए मानवले पनि यस आत्मद्वारा म परमात्मालाई पारै छोड्छु भनेर त्यसरी लाग्नुपर्छ सरवत् तन्मय छुटेको सर जस्तै तन्मय त्यही लक्ष्यप्रति नै अभिमुख हुनुपर्छ भने अनि होइन रहेछ त लक्ष्य चिन्तन ठीक दा था था। भन्नु ठिक रहेनछ त भने त्यो त हो त हामीले ध्यानै दिएर त्यो दबाना ध्यान दिनुपर्छ नि त त्यसै भन्नुहुन्छ तो लक्ष्य हो हाम्रो मनुष्य जीवनमा आइपुगेपछि त्यसैले नाम तपो दिव्य सत्वम शुद्धेद यस्मा ब्रह्म सौख्यमन्तम तिक् फट्याङ्राहरूले अरू प्राणीले त्यो ब्रह्म सौख्यको चिन्तन गर्न पनि सोध्छन् कहिले त्यता मन लाग्छ तिनको मानव मात्रै त हो नि परब्रह्म परमात्मामामा पुग्ने त्यो परम लक्ष्य हो बाबु हो त्यहाँसम्म जानुपर्छ तिमीले यताउता लकपगाएर जीवनका गन्तव्यलाई बिर्सिनु हुन्न हेर्नुहोस् संसारमा दुई थरी कर्म छन् एक थरी पनि गर्ने कर्म छन् एक मान्छेले मात्रै गर्न सक्ने कर्म छन् मान्छेले मात्रै गर्न सक्ने कर्महरू चाहिँ जतिसक्दो बढाएर गर्नु जनावरहरूले पनि गर्ने कर्महरू चाहिँ चाहिने जति मात्रै गर्नु जनावरहरूले पशु पक्षीले के के गर्छन् गुण बनाउँछन् त्यसपछि उनका सन्तान हुन्छन् तिनको लालन पालन गर्छन् तिनका लागि चारो बटुल्छन् मान्छेले पनि त्यसै घर बनाउँछन् उसलाई पनि सन्तान हुन्छन् लालन पालन गर्छ तिनीको लागि चारोबटुल छ चा। यो विभिन्न व्यवसाय गर्नु दुकानदारी गर्नु खेतीपाती गर्नु यी सब क्या हुन् यी सब चारो बटुल या त हुन् कुनै शेठजजी साहुजी कुनै दुकानदारलाई गएर भन्नु साहुजी जाउँ न उहाँ कति राम्रो हरिक छ कस्ता प्रेरणादायी कुरा सुन्न पाइन्छन् जाउ न <laughs> के गर्नु जान त साह्रै मन लाग्छ यो छ नि यो यसले दिँदैन फुर्सदै छैन भनेर पेटतिर देखाउँछन् साहुजी किन पेटतिर देखाएको भने चारो बटुल बटुल्दैछन् भने त्यसैको चिन्ताले जोति छन् मान्छे पनि चारो बटुल बटुल्छ चा।